सड़क में एक् हिड़ी रहें सड़क को अर्कपट्टी अलि कसि उजालो रातो रंग को लुगा लगाएकारटार करेकी एटी महिला उनके देखे जब एकजना मानस ती महिला को अगाड़ी जाए उईन्न खोजे जस्ते उगि जस्ते देखिथी अग्ने जुजुमान ने सोचे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 ती महिलाहरू लोग्ने मान्छेलाई फसाएर यौन सम्बन्ध राखेर पैसा लिने अपराधी हुन् यदि उनीहरूले यौन सम्बन्धबाट कमाउने नगद पैसाको साटो अरू नै वस्तु सट्टापट्टा गरेको भए त हुन्थ्यो नि तर होइन पैसा लिन्छन् उनीहरू सट्टा पट्टा पट्टा के हो त मेरो मतलब ती प्रहरी अधिकृत भन्न थाले ती महिलाहरूले आफ्ना साथीहरूलाई नगदको सट्टा खाना रक्सी खुवाएर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 कमाएर पैसा आफ्नो खरिदीमा सुटुक्क हाल्छन् सबैलाई देखाउन मिल्ने गरेर फिल्म बनाउने हो भने त उनीहरूलाई हामी किन पक्रन्छौं अझ उनीहरूको त ठूलो नाम हुन्छ त्यसो भए निजी रूपमा पैसाका लागि यौन गतिविधि गर्नु यो चाहिँ अनैतिक होइन त जोजुमानले सोधे दे। हाकिम सापकोटाले उनलाई बुझाउन खोजे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 जुजुमानले असजिलो मान्दै जवाफ दिए उनलाई त्यो टापुको नैतिक र अनैतिकताको परिभाषा बुझ्न बडो गाह्रो भइरहेको थियो प्रहरी अधिकृत सापकोटा भने त्यहाँबाट हिँडे र छेवैको एउटा पसलमा पुगे उनले त्यसपछि केही बोर्डहरू ल्याएर हिँड्ने ठाउँमा ठड्याए र जुजुमानलाई भने यहाँ यसको टुप्पो समात म यो बोर्ड यो पसलको झ्यालमा ठोक्छु तपाईँले यो पसलमा किन बोर्ड ठोक्न लाग्नुभएको यो पसल बन्द गरिएको छ यो पसलको साउजीले एकदम अश्लील अश्लील तस्विरहरू बेचेर हैडा नै पारेको अहिले उनलाई पक्रेर मनसे राख्नु चिडो खण्डमा पठाइएको छ मुखमा किला राखेर रा, लडबडाउँदै उनले भने अश्लील तस्बिर भनेको चाहिँ के हो नि है अब अश्लील तस्विर भनेको नराम्रा घिनलाग्दा काम गरेको तस्बीर हो के ए त्यसो भयो यो पसले पनि नराम्रा घिनलाग्दा कामहरू गर्थे हो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 अब भने जुजुमान साँच्चीकै अलोमलमा परे त्यो बिरानो टापोमा नैतिकता र अनैतिकताको परिभाषालाई लिएर